रोहट आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा कारा रहेकाहरूको मुद्दा फिर्ताको सूची बनाउँदै गिरहह बैतडीको सिद्धेश्वरमा भएको बस दुर्घटनामा राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यान आकर्षण कैलालीमा स्थानीय तहको पुनर्संरचनाको खाकामा विवाद कायमै हुँदा अन्तिम खाकाको केन्द्रमा पठाइएन रङ्गु नदीमा बगेर एक वृद्ध महिलाको मृत्यु दार्चुला बहुमुखी क्याम्पसद्वारा विद्यार्थी शुल्कमा दोबरले वृद्धि खडेरीका कारण गहुँ उत्पादनमा कमी आएपछि अछाममा यस वर्ष खाद्य संकट हुने राणा थारूको समुदायको आस्थाको धरोहर इटहा क्षेत्र ओझेलमा खन्चरपुर उद्योग वाणिज्यलाई गुहार्दै र दार्चुलामा चालु आर्थिक वर्षका लागि नयाँ दर रेड निर्धारण मजदुरको ज्यालामा दस प्रतिशतले वृद्धि रेडियो संवाददाता वरिपरिदेखि नै केही नौला अनि केही फरक जुन विषय उठान गर्दा केही परिवर्तन अथवा केही निकास र विकास निस्कियोस् उठाउनुहोस् त्यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार सोह्रमा छोटो जानकारी दिनुहोस् फोन तपाईँलाई हामी गर्नेछौ त्यसपछि तपाईँले जानकारी गराएका विषयहरू गम्भीर्यताका आधारमा समाचार मान्नेछन् बयानब्बे दशमलव दुई मेगा हर्जको प्रसारण क्षेत्रभित्रका हरेक नागरिक रेडियो सम्वाददाता बनाउने अभियान हाम्रो साथ तपाईँको अनि दायित्व पुरा गर्दै सबैको साझा आवाज बनाउने अभियान हाम्रो जिला कृषि विस कार्यालय डड़धुरा को साई सहकारी सींचाई तथा प्लास्टिक पोखरी निर्माण कोवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 सेवा केन्द्रको सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु र सहकारी सिँचाइका लागि रु तिन सयको राजस्वकारी सिँचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिटाल गाङखेत असी नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिव्यपुर दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलधुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट डब्लु डब्लु डब्लु डट डिएडिओुरा डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उपै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पाएको कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी प्रभावकारी सूचना का यूनिटी खबर नमस्कार फ्रिकवेन्सी मोडुलेशन को बयानबे दशमलव दुई मेगा हर्च रट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भैरिक सां छ बजे यूनिटी खबर में स्वागत है वीरेन्द्र षयवस्तु सरकार र मधेसी मोर्चाबीचको सहमति अनुसार मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मधेस र आन्दोलनका क्रममा लागेका मुद्दाहरूको विवरण संकलन थालेको छ मन्त्रालयले तराई मधेसका बीच प्रमुख जिल्ला अधिकारीहरूसित थरोहट र मधेस आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा कारा रहेकाहरूको विवरण माग गरेको हो नयाँ सरकार गठन प्रक्रियासँगै माओवादी केन्द्र र काँग्रेसले मधेसी मोर्चासँग मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता गर्ने र हिरासतमा मुक्त करने सहमति मंत्री परषद बैठक में मुद्दा फिर्ता रिहा कर बंदी को विवरण गृह मतने निर्णय निर्णय लगातार गृहमंत्री बीमलेन्द्र निधि मुद्दा फिर्ता प्रक्रिया अगा बढ़ा गृह का अधिकारी निर्देशन दिया मंत्रालय अधिकारी अन्सार तराई मधेश बीस जिला विवरण संकलन शुरू भई सकता गृह प्रवक्ता यादव कोईरालासार प्रारंभ में अदालत में मुद्दा गई बाकी रह अरुको सूची बनाउने काम शुरू भएको छ अदालतमा गइसकेको मुद्दा र अनुसन्धानका क्रममा रहेको मुद्दा फिर्ताको प्रक्रिया अलग अलग रहेकाले जिल्लासँग छुट्टा छुट्टै विवरण माग गरेका छौं कोइरालाले भने सूची आएपछि त्यसको आधारमा थप प्रक्रिया अगाडि बढ्छ अदालतमा जान बाँकी मुद्दा निर्णयको आधारमा फिर्ता हुन सक्छ तर अदालतमा पुगिसकेको र अदालतले फैसला गरिसकेको मुद्दा फिर्ताको प्रक्रिया जटिल रहेको छ गृह मन्त्रालयले मुद्दा फिर्ता लिन मिल्ने नमिल्ने कार्यविधि समेत बनाएको मुदा फिर्ता को प्रक्रिया जटिल गृह का एक अधिकारी टिप्पणी कर टीकापुर घटना रहोत्तरी को जलेश्वर हत्या घटना जटिल कैलाली टीकापुर में आंदोलनकारीट ने एसएसपी सहित छहत्र का, का दुई र एक बालक विपक्ष रूप में मार कैलाली घटना में छपन्न अभियुक्त छ जिसमद बीस हत्या हत्या पर चोरीको को अभियोग पूर्व बच्चा का धनगड़ी कारागार थना में कैलाली घटना मुख्य योजनाकार देखी सदभावना पार्टी उपाध्यक्ष रेशम चौधरी फरार रह उद्दा दायर भई सकता टीकापुर में खोसियों हथियार गैस ग गगन... कुखुरा चौधरीलाई पक्राउ गरेको थियो विक हत्यामा संलग्न रहेको अभियोगमा जना पक्राउ परेका थिए गिराको सजायमा आफै मुतलबी वा कम गर्ने सम्बन्धी कार्यविधि दुई हजार एकात्तर अनुसार विवश हत्यामा संलग्नको मुद्दा फिर्ता हुन सक्दैन कार्यविधिले भ्रष्टाचार जबरजस्ती करण सरकारी लिखित संगठित अपराध मानिसको ज्यान लिने नियतले गरेको आगजनीको मुद्दा फिर्ता हुँदैन राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैतडीको सिद्धेश्वर वृन्दावन तथा काभ्रेको वीरता देउरालीमा भएका छुट्टा छुट्टै बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ केही समयदेखि यस प्रकारका सड़क दुर्घटनाको क्रम बढ़ेको सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सरकार लगायत सम्बन्धित सबैको ध्यान आकर्षण गराउनु भएको छ ती छुट्टा स्थानमा सोमबार भएको बस दुर्घटनामा परि तीसजनाभन्दा बढ़ीको मृत्यु भएको थियो राष्ट्रपतिको कार्यालयभन्दा सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले शोक सन्तप्त परिवारप्रति भावपूर्ण सम्वेदना प्रकट गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ढडेलधुराको भित्रीमध्ये क्षेत्रमा पर्ने रङगुन नदीमा बगेर एक वृद्ध महिलाको मृत्यु भएको छ आज बिहान नदी तर्ने क्रममा बगाउँदा परशुराम नगरपालिका चार कटालघी उनासती वर्षीय वृद्ध हिरादेवी पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगपुडाले जनाएको छ कटालबाट स्थानीय बजार लालढुङ्गा जाने क्रममा पन्तलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय जोगपुडाका प्रहरी निरीक्षक श्यामजङ्ग शाहलाई उदृत गर्दै पत्रकार मान महादुर महराले बताएका छन् मृतक पन्तको सप बगेको ठाउँबाट दुई तीन सय मिटर तल नदी किनारामा उक्त नदीमा पुल नहुँदा विभिन्न अत्यावश्यकीय कामका लागि नदी भएर आउच आउत गर्नेहरूले ज्यान नै जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेको छ उक्त नदी तरेर ससाना बाल समेत विद्यालय जाने गरेका छन् अहिले भने नयाँ पुल निर्माणाधीन रहेको छ उक्त नदी तर्ने क्रममा यस वर्ष मात्रै चारजनाले ज्यान गुमाइसकेका छन् लगातार वर्षा भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ जिल्ला अस्पताल पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलोली प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको संख्या बढेका हुन् जिल्ला अस्पताल बैतडीमा आजभोलि दिनहुँ जसो सय भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका डाक्टर विदुर भण्डारीले जानकारी दिएका छन् विगतको भन्दा भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको जनाइएको छ वर्षायामसँगै पानीका मुहानमा फोहोर पानी, पानी मिसिने भएकाले खानेपानीबाट बढी रोग फैलिने गरेको डाक्टर भण्डारीले बताएका छन् पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको संख्या गएको एक हप्ता प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा चार का दिनह साठी भाग बड़ी भाईरल ज्वरो का बिरामी आने शशी कड़े ने जानकारी दिन मौसम परिवर्तन भेसंगे भाइरल ज्वरो का, का बिरामी के संख्या बढ़े पाटन नगरपालिक का रसपास काा का बिरामी पाटन प्राथमिक स्वास्थ्य केन्द्र में उपचार का आने मेलौली प्राथमिक स्वास्थ्य केन्द्र में आज दैनिक अस्सी जना भाइरल ज्वरो का बिरामी आने अनमी मीना अधिकारी जानकारी दूंभ भाइरल ज्वरो भाग बिरामी प्रशस्त मात्रा पानी पीन पड़ने आराम कर कैलालीमा स्थानीय तहको पुनर्संरचनाको खाकामा विवाद कायमै हुँदा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले अन्तिम खाका केन्द्र पठाउन सकेको छैन संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले साउन मसान्त भित्र स्थानीय तह पुनर्संरचनाको अन्तिम खाका केन्द्रमा पठाउने निर्देशन दिएको भए पनि विवाद कायमै पठाउन नसकेको स्थानीय तह पुन संरचना प्राविधिक सहयोग समितिले जनाएको छ त्यस्तै केन्द्रमा पनि स्थानीय तहको संख्या थप्ने बारे छलफल भइरहेकाले पनि पठाउन नसकिएको हो कैलालीमा पाँच नगरपालिका एक उपमहानगरपालिका र चारवटा गाउँपालिका सहित दसवटा स्थानीय निकाय रहने निर्धारण गरिएपछि विभिन्न क्षेत्रमा विरोध हुँदै आएको हो हाल कायम रहेको क्षेत्रका वासिन्दाले आफ्नो ठाउँलाई टुक्राएर रह, अर्को क्षेत्रमा राख्न नमान्दा विवाद कायमै रहेको छ जसका कारण सिमाना निर्धारण आयोगले साउन मशान्त स्थानीय तह पुनरचना अन्तिम खाका केन्द्रमा पठाउन निर्देशन दिएको भए पनि जिल्लाको अन्तिम खाका पठाउन नसकिएको हो विवादका बीच पनि स्थानीय पुनर्संरचना प्राविधिक सहयोग समितिले दुई खाका केन्द्रमा पठाउने तयारी गरेको थियो त्यसमा पनि राजनीतिक दलका नेताहरूले सहमति जनाए पनि सर्वसाधारणले भने विरोध जनाउँदै आएका छन् त्यस्तै केन्द्रमा सरकार फेरबदल र दलहरूबीच पनि स्थायी थप खट गर्नुपर्ने बारेमा कुरा मिल्न नसक्दा अन्यता छाएको छ गाविस तथा नगरपालिका तहमा सर्वपक्षीय सर्वदलीय र जिल्ला तहमा राजनैतिक दल लगायत सरकारवालासँग छलफल गरेर सुझाव संकलन गरेको र प्राप्त सुझावका आधारमा स्थानीय तह पुनसंरचनाको अन्तिम खाका तयार जनाय हालसम जि तह गा तह में करशाला प्राप्त सुझाव को आधार में कैलाली में दुईवटा खाका तैयार करवाद फने कायम्ख्य विवाद पहाड़ी गावि कता राखने बारे देख पहाड़ी गाविस का वासीदा पहाड़ चार गांवपालिक बना पर्ने अडान राख्ते आया नया बने खाका में कही गावि तराई गाप्ने निगा सहजपुर खैरला मोहान्याल मिला गांवपालिका बनाने तैयारी खाका कुनै हालतमा पनि नमान्ने उनीहरूको अडान रहेको छ त्यस्तै यता धनगढ़ी उपमहानगरपालिका अत्तरिया नगरपालिका केहीवटालाई गाम्ने तयारी गरिएपछि राजनीतिक दलका नेताले आक्रोशित हुँदै भने सर्वसाधारणले धनगढ़ी उपमहानगरपालिकामा गाविनुपर्छ भन्दै हस्ताक्षर नै संकलन गरेका छन् उता हात आ, कायम रहेको भजनी तिरशक्ति नगरपालिका कायम रहन्छ रहँदैन भन्न सक्ने अवस्था अहिले रहेको छैन नगरपालिका कायम हुनका लागि जोशीपुरलाई गाब्नुपर्ने भए पनि जोशीपुरका बासिन्दाले भने त्यसलाई ठाडै अस्वीकार गरिदिएका छन् भैतडीमा सर्पले ढसेर सात वर्षीय एक बालिकाको मृत्यु भएको छ जिल्लाको दुर्गम तल्लो सोरामा पर्ने महाकाली गाविस नौ बछालाका हेक्मत साउदीकी सात वर्षीय छोरी द्रौपदी साउदको सर्पले टोकेर ज्यान गएको पत्रकार मोहन बहादुर चन्दले जानकारी दिनुभएको छ सोमबार राति आठ बजे घरमा किताब पढिरहेका बेला विशालु सर्पले टोकेको र टोकेको केही बेरमै मृत्यु भएको चन्दले बताउनु छ बालिका स्थानीय भगवती निमावी कक्षा दुईमा अध्ययनरत रहेकी थिइन् जिल्ला प्रहरी कार्यालय बैतरीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने यस सम्बन्धी कुनै जानकारी नभएको बताउनु भएको छ धर्चुला बहुमुखी क्याम्पसले चालु आर्थिक वर्षमा स्नातक तहका विद्यार्थीहरूको शुल्क दोब्बरले बढ़ाएको छ बहुमुखी क्याम्पसको दुई सालदेखि शुल्क नबढ़ाएको भन्दै दुई सालमा आएर दोब्बरले शुल्क बढ़ाएको क्याम्पस प्रमुख कृष्ण सिंह जानकारी दिनुभएको छ एकातिर क्याम्पसको आर्थिक अवस्था एकदमै दयनीय भएको र शिक्षकहरूलाई पारिश्रमिक दिन नसकेको कारण विद्यार्थीहरूको शुल्क बढ़ाएर भए पनि क्याम्पस चलाउने प्रमुखको भनाइरहेको छ को संख्या एकदमै न्यून भएको भन्दै विधार्थीहरूबाट दोब्बर शुल्क लिन लागेको छ विद्यार्थीहरू दोब्बर शुल्क लिएको दो प्रति आक्रोशित हुँदै चर्को शुल्क तिर्न नसक्ने बताउँदै आएका छन् तर क्याम्पस प्रमुखले भने क्याम्पसद्वारा बढ़ाएको शुल्क कुनै हालतमा पनि फिर्ता नहुने बताउनु भएको छ लामो खडेरीका कारण गहुँ उत्पादनमा कमी आएपछि यस वर्ष अछाममा करिब पन्ध्र हजार मेट्रिक टन खाद्यान्न अपुग हुने देखिएको छ मौजुदा जनसङ्ख्यालाई पुग्ने गरी खाद्यान्न उत्पादन हुन नसकेपछि करिब पन्ध्र हजार मेट्रिक टन खाद्यान्न बाहिर जिल्लाबाट आयात गर्नुपर्ने देखिएको हो जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको अनुमानित जनसङ्ख्या दुई लाख पचहत्तर हजार तीन वार्षिक रूपमा करिब साठी हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ गएको वर्ष लामो खडेरीका कारण ले धन धानपछिको प्रमुख बाली को उत्पादन करिब 30 प्रतिशतले घटेपछि पन्ध्र हजार दुई मेट्रिक टन प्रशोधित खाद्यान्न उपयोग हुने वरिष्ठ कृषि विकास अधिकृत कृष्ण हरिदेवकताले जानकारी दिनुभएको छ यस वर्षको खाद्यान्न उपयोगको मात्रा गत अघिल्लो आर्थिक वर्ष दुई हजार बहत्तर भन्दा करिब पाँच गुणाले बढी देखिएको हो अघिल्लो वर्ष गहुँ गौ, र धान उत्पादन राम्रो भएपछि करिब 3,000 हजार मेट्रिक टन खाद्यान्न मात्र अपुग भएको तथ्याङ्क कृषि कार्यालयले जनाएको छ कृषि कार्यालयका अनुसार हालतसम्म अछाममा पन्ध्र हजार चार सय हेक्टरमा खेती गरिँदै आएकोमा नियमित र मौसमी गरी दस हजार हेक्टरमा मात्र सिंचाई सुविधा भएकोले खाद्यान्न उत्पादन भएको छैन अधिकांश जमिन आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकोले समयमा पानी नपरेको वर्षमा खाद्यान्न उत्पादनमा निकै कमी आउने गरेको हो एकातर्फ पर्याप्त सिँचाइको अभाव र त्यसैमा खेती गरिएको जमिनमा किसानले रसायनिक मल खाद प्रयोग गर्ने प्रचलन ज्यादै कम भएर जमिनको उत्पादकत्व कम हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ कञ्चनपुरका राणाथारू समुदायको धार्मिक आस्थाको धरोहर इटाहा क्षेत्र ओझेलमा परेको छ प्रचार र भौतिक पूर्वाधारको अभावमा कञ्चनपुरको देखत खोली पर्ने इटाहा क्षेत्र उझेलमा परेको हो ऐतिहासिक धार्मिक क्षेत्रका रूपमा परिस्थित इटाहा क्षेत्रमा प्राचीनकालीन इटा र सिक्काहरू पाइनुले यस क्षेत्रमा प्राचीनकालमा मानव बसोबास रहेको पुष्टि गरे पनि संरक्षणका लागि व्यवस्था हुँदै आएको छ पुरातात्विक वस्तुको संरक्षण नहुँदा पुराना इटा र धातुका सिक्का उत्खनन गरेर समेत चोरी लालछाड़ी मोहना संरक्षण क्षेत्र में पड़ने ईटाह क्षेत्र में पाइप ईटा को चौड़ाई लंबाई हाल पाइने ईटा को भाई निके ठूल रहें जानकार प्रयोग किरात कालीन समय में हने प्राचीन ईटा को प्रयोग करी बनाई कुआ रूर्ति समेत इस क्षेत्र में स्थानीय समाजसेवी ठगी का वासीदा पैले भारतीय क्षेत्र डाडा डाकाका कारण रहेका थिए राणा समुदायले इटाहा क्षेत्रमा पाइने मूर्ति स्थापित गरी इटाहाका नामले दसैँका बेला पूजा आज समेत गर्ने गरेका छन् इटाहाको दशहरा र शिवरात्रीका बेला यहाँ पूजा हुने गरेको छ वर्षौंदेखि पुजारीका रूपमा राणा थारू समुदायका व्यक्तिले यहाँ पूजा गर्नुपर्ने चलन रहेको छ थारू समुदायका व्यक्तिले पूजा गर्ने यो मात्रै एक क्षेत्र रहेकाले हेमलाल चौधरीले बताउनु भएको छ चोखोमलले भाकल गरेमा मनोकांक्षा पुरा हुने भएकाले स्थानीय बासिन्दा यस क्षेत्रलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन्चरपुरमा भइरहेको लोड सेडिङ आउँदो एक हप्ता दुई घण्टा घट्ने धारचुलामा चालु आर्थिक वर्षका लागि नयाँ दर रेट निर्धारण मजदुरको ज्यालामा दस प्रतिशतले वृद्धि लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला सृष्टि आज स्कुल जान छोडेर किन यो गोठमा झुक ल्याएर बसे किनी नमुना मलाई पनि स्कुल जान मन छ क्या तर मेरो मामुले जानै दिनुहुन्न महिनावारी भएको बेला स्कुल जान हुन्न रे नि त्यो त मामु कति कुरा बुझ्नुहुन्छ है ए त्यसो को ल त स्कुल जानलाई तयारी हो म आन्टीलाई सम्झाउँछु नि महिनावारी भएको बेला स्कुल जाँदा केही हुँदैन भनेर तिर्खा लागेको जस्तो लागेर पानी खुवाएको नि यिनलाई यति पनि थाहा छैन बच्चा छ महिनाको नपुगुन्जेल आमाको दुध बाहेक अर्थ खुवाउनु हुँदैन भन्ने तिमीलाई थाहा छैन हेर बुहारी छ महिनाको उमेरसम्म बच्चालाई दिनको कम्तीमा दसदेखि अमृत समान हुन्छ भन्ने तिमीलाई थाहा छैन कसरी आमाको आमा दुधबाट बच्चालाई सम्पूर्ण पौष्टिक तत्व प्राप्त हुन्छ आमाको दुधले रोगसँग लड्ने क्षमता पनि प्रदान गर्छ त्यसैले बच्चालाई छ महिनासम्म प्राप्त हुने हुँदा बच्चा जन्मेदेखिसम्म आमाको दुध मात्रै खुवाउनु पर्छ अपरेसन गरेर शिशु जन्मिएको अवस्थामा पनि जन्मिने शिशुलाई आमाको दुध नै चुसा शिशुलाई दिनमा र रातमा गरी कम्तीमा पनि दसदेखि बाह्र पटकसम्म आमाको दुध खुवाउनु पर्छ नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र तपाईँहरूले बयानब्बे दशमलव दुई मेका अर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ धरोहर आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा कारा रहेकाहरूको मुद्दा फिर्ताको सूची बनाउँदै गृह बैतडीको सिद्धेश्वरमा भएको बस दुर्घटनामा राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यान आकर्षण लगायतका समाचार अब बाँकी प्रसङ्ग कञ्चनपुरमा भइरहेको लोडसेडिङ आउँदो एक हप्ता दुई घण्टा घट्ने भएको छ संयुक्त विद्यार्थी संगठनले गरेको आन्दोलनपछि विद्युत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 चौकत्तमा प्रशासन कार्यालयका प्रतिनिधि विद्यार्थी संगठनका प्रतिनिधि र विद्यार्थीले इच्छाको इन्जिनियर सदस्य रहने गरी कार्यदल समेत गठन गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ जिल्ला विकास समिति डडेलधुराको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ जिल्लास्थित सरकारी तथा गैर सरकारी संघ संस्थाहरूका साथै अन्य निकायहरूबाट जिल्लामा सञ्चालित सम्पूर्ण कामहरूको भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गरिएको स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभएको छ जिल्ला विकास समितिले जिल्लाहरूमा रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्था र जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका कार्यालयहरूलाई समीक्षामा उपस्थितिका लागि आग्रह गरेको भए पनि सड़क डिभिजन कार्यालय कुलेपाते कुलपाते शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटी र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय कैलालीको भने अनुपस्थिति रहेको जिल्ला विकास समिति डलध्राले जानकारी दिएको छ समीक्षा कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका प्रमुख संचारकर्मी र सरकारवालाहरूको उपस्थिति रहेको थियो कञ्चनपुर उद्योग वाणिज्य संघ भीमदान नगरपालिका कार्यालय कञ्चनपुरले यहाँका व्यवसायहरूलाई अनावश्यक दुःख दिएको भन्दै नेकपा माओवादी केन्द्रलाई गुहर्न लागेको छ सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूले माओवादी केन्द्रका पदाधिकारीहरूसँग भेट गरी सहयोग गर्न आग्रह गरेका छन् आइतबार एमाले काँग्रेसका नेताहरूलाई भेटेको संघको टोलीले सोमबार माओवादी केन्द्रका नेताहरूलाई समेत भेटघाट गरेको संघका कार्यकारी अधि प्रेमसिंह भाटले जानकारी दिनुभएको छ को प्रतिनिधिण्डललाई ने नेकपा माओवादी केन्द्रका नेताहरूले ने व्यवसायीहरूको समस्याबारे अध्ययन गर्ने बताएका थिए कोइरालीको लम्कीमा आज एक चितल मरेको छ चर्न को लगा राति गांव पसिक भाले चितल बिहान करीब सात बजे गांव बांगलतर्फ गर्दा लमकी चुहा नगरपालिक दुई लंक थपालीपुर सीटोल दलसिंह शाही को घर अगाड़ी को बारी में लगात काड़े तार पड़े गंभीर घाइते गंभीर घाइते चीतल उपचार को लगी इलाका वन कार्यालय लंकी गर्दा, बीच में लीच बाटोम मृत्यु इलाका वन कार्यालय अमौरी लम्कीका प्रमुख सहायक वन अधिकृत भरत बहादुर शाहले बताउनु भएको छ चढ्न खोज्दै रातिको समयमा गाउँ पसेको उक्त भाले चितल आफ्नो हुलबाट छुटेर डराउँदै गाउँबाट जंगलतर्फ भाग्न थालेको स्थानीय सचिव शाहीले बताउनु भएको छ घाइते चितललाई बचाउन इलाका प्रहरी कार्यालय लम्की ट्राफिक प्रहरी कार्यालय लम्की सशस्त्र बेस क्याम्प डुडेारी वन रक्षक इलाका वन र सेक्टर वनका कर्मचारीका साथै स्थानीयहरूले उद्धार गरे पनि सफल हुन नसकेको हो मृतक चीतललाई प्रहरी स्थानीयको रवरमा इलाका वन कार्यालय परिसर लम्कीमै गाड़िएको छ सा, सामुदायिक वनको संरक्षण भएसँगै यस क्षेत्रमा वन्यजन्तुको संख्यामा समेत वृद्धि भएको पाइएको छ दार्चुलामा मजदुरको नयाँ दर रेट कायम गरिएको छ जिल्ला दर रेट निर्धारण समितिको बैठकले सुनिर्णय गरेको हो प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको बैठकमा चालू आर्थिक वर्षका लागि श्रमिक ज्याला ढुवानी भाडा र निर्माणसँग सम्बन्धित सामग्रीहरूको नयाँ दर रेट कायम गर्ने विषयमा छलफल भएको थियो दार्चोलामा निर्माण सामग्रीहरू कैलालीबाट ढुवानी हुने भएकाले कैलाली जिल्लाको दर रेटलाई आधार माने ढुवानी लागत थप गरी यस वर्षका लागि नयाँ दर रेट कायम गरिने निर्णय भएको छ हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी का दिन मलिका मंदिर में लगने मेला तथा पूजाआजा अछाम जिला का मलिका मंदिर में शुरू होछाम जिलाजन बड़ी मलिका मंदिर में पूजा आजा सहित मेला लगा हुआजा सहित मेला लगने भाग भालिका माताको पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास अनुसार राति पूजाआजासहित मेला लाग्ने गर्दछन् भालिका माताको पूजा गरिसकेपछि प्रमुख आकर्षकका रूपमा भोलि बिहान बर मागेर दर्शनार्थी भक्तजन घर गर फर्किने गर्दछन् मिश्रित पहिचान समूहका लागि लैङ्गिक तथा पहिचान रूपान्तरण सम्बन्धी दुई दिने तालिम साफे बगरमा सम्पन्न भएको छ समाजमा रहेको दलित र गैर दलित बीच भेदभावबाट उत्पन्न हुने द्वन्द्वलाई न्यूनीकरण गर्ने तथा जेसी सम्बन्धी सरकारले ल्याएका नीति तथा अवधारणाबारे सुधार विषय अन्तर्क्रिया कार्यक्रम गरिएको हो अनेरा सोभि क्रान्तिकारीको शैक्षिक हडतालका कारण आज पनि शैक्षिक संस्था बन्द भएका छन् आज पनि संगठनले बन्द फिर्ता नलिएका कारण देशभरका सबै शैक्षिक संस्था बन्द भएका हुन् विभिन्न माग राख्दै हिजोदेखि चन्द नेतृत्वको माओवादीको विद्यार्थी संगठनले शैक्षिक हडताल गरेका छन् संगठनको हडतालका कारण देशभर अस्सी लाखभन्दा बढी विद्यार्थी पठन वञ्चित भएका छन् तत्कालीन एकीकृत एक माओवादीबाट फुटेको मोहन वैद्य समूहबाट छुट्टिएर गठित चन्द समूहका नाममा भएको यो तेस्रो शैक्षिक आम हो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 आज राति देशका विशेष गरी पूर्वी र मध्य क्षेत्रमा मौसमी बदली हुनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ यसका सा। साथै पूर्वी र मध्य क्षेत्रका थोरै ठाउँमा तथा पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ बजेको युनिट खबर सकिने लागेको छ थर्भट आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेकाहरूको मुद्दा फिर्ताको सूची बनाउँदै गृह बैतडीको सिद्धेश्वरमा भएको बस दुर्घटनामा राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यान आकर्षण कैलालीमा स्थानीय तहको पुनर्संरचनाको खाकामा विवाद कायमै हुँदा अन्तिम खाका केन्द्रमा पठाइएन रङ्गुन नदीमा बगेर एक वृद्ध महिलाको मृत्यु दार्चुला बहुमुखी क्याम्पसद्वारा विद्यार्थी शुल्कमा दोब्बरले वृद्धि खडेरीका कारण गहुँ उत्पादनमा कमी आएपछि अछाममा यस वर्ष खाद्य सङ्कट हुने रानाथारो समुदायको आस्थाको धरोहर इटाहा क्षेत्र ओचेलमा कञ्चनपुर उद्योगका वाणिज्य संघ माओवादी केन्द्रलाई गुहार्दै र दर्चुलामा आर्थिक वर्षका लागि नयाँ दर रेट निर्धारण मजदुरको ज्यालामा दस प्रतिशतले वृद्धि